धेरै छाउने लजाउने छन् के छैनन् दिले माइ सजाउने धिङतिरै पर्छ मेरो भा चोखो माया गर्छु सानो नल्याउ मनमा सँग सँगै जाउँ लजाउने लै छाउने लजाउने छन् के छैनन् दिले मा सजाउने घिङतिरै पर्छ मेरो घर चोखो माया गर्छु सानो घे मङमा डासँग सँगै झोला जाउने भा चोखो माया गर्छु सानो ए को झुप्रो छ मनमा बाउने मायाको धुप्रो छ धादिन्ती ए पछ मेरो घर दुःख माया गर्छु सानु नलेउ मनमा रहे पछ मेरो गा चोको मायाको सु सानो नाल्यौ मनमा सँगसँगै झोला झोलीमा चोखो मायाको सु सानो नाल्यो मनमा आँखामा बाउने आँसु भाइ ज्योला सँगै न र मासु भाइ भादिङतिरै पछा मेरो भा ठो माया सु सानो मासु भाइ भादिङ्गी रहे पछ मेरो भा चोको माया सु सानो नाल्यौ मनमा सँग सँगै छोला भा चोखो मायाको सु सानो तपाई पनि नेपाली साङ्गीतिक क्षेत्रमा लाग्ने सोचमा हुनुहुन्छ वा कुनै पनि गीत सङ्गीतलाई बजार व्यवस्थापन गर्ने म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ यदि यस्तो हो भने सम्झना गर्नुहोस् डिजिटल म्युजिक प्रालीलाई बजार व्यवस्थापक रामु विरही मोबाइल नम्बर अन्ठानब्बे उना पचासी